नमस्कार एवं हार्दिक लोकमय सांगीतिक अभिवादन टकरावन चाहू कार्यक्रम लघुसंग को प्रतीक्षा करें बस्ने संपूर्ण संपूर्ण लोकपार के मित्री संपूर्ण संपूर्ण श्रोता मित्र कार्यक्रम लोकसङ्का लिएर हामी हप्तामा स्वाधीन आउने गर्दछौँ त्योमध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर रा विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार जुन एउटा लोकसङ्गीतको क्षेत्रमा आबद्ध छन् तिनै स्रष्टासँग भलाकुसारी गर्दै आइरहेका छौँ र आजको श्रृङ्खलामा पनि एकजना अतिथि कलाकारसँग हामी भलाखुसारी गर्ने नै छौँ सु, हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट भएको छ दस सूज समय बीच में रहने बीच में रहता थुप्रे भलाकुसारी करने कस पचिलो समय लोक संगीत को यजार कसरी के देखिएको छ त लोक सङ्गीतको पछाडिको भविष्य हामी यी आवत कुराकानी गर्ने नै छौँ त्यसो त आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र रिजन अनि आवाजबाट तपाईँकै लोकसह यत्री स्वर्या ढकाल रहिरहेको छु सँगै एकजना अतिथि कलाकारसँग हामी भुलाकोसारी गर्नेछौँ जुन एउटा केही पहिलादेखि बजारमा थुप्रै एल्बमहरू बजारमा ल्याउनु भएको छ र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा पनि बटुलिरहनु भएको छ उहाँले र त्यसै गरी तपाईँले आज को कलाकार हुनुहुन्छ भनेर खुल्दुली लागिरहेको सहोला, होला ख्यारे र तपाईँको अनुमानको घडी मेठाउनको लागि पृष्ठभूमा आवाज पनि गुन्जिसकेको छ सपनीमा मैले गीत सङ्ग्रह उहाँको पहिलो एल्बम हो उहाँकै लागि सृजना हो खोलेन्द्र बैश्वर्मा अनि देवी थपूर्णकला कुलेन्द्र विश्वकर्मा र वैष्णबाजीको आवाजमा सजिएका आवाज हो उहाँले बजारमा लिएर आउनुभएको र उहाँकै ले त सद सृजना हो आज हामीसँग हुनुहुन्छ हिमाल आचार्य जुन पछिल्लो समयमा पनि एउटा एल्बम बजारमा ल्याउनु भएको छ र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुलिरहनु भएको छ सुख दुःख कीति सङ्ग्रहमा समावेश आवाज हो यो जिन्दगी जिउनै भयो बाँडा तिम्रो साथमा सुख छ सा त मेरो साथमा दुःख छ सा मल्छ भने सुख दुःख बाँडामा आधा आधा उहाँकै लय तथा शब्द सिर्जना हो उहाँकै स्वर अनि पूर्णकला विषीको आवाजमा सुजीवका आवाज हो भने जनआलाई पछिल्लो समयमा बेचाउने सङ्गीत प्रणालीले बजारमा लिएर आवाज पनि हो यति हामीसँग हुनुहुन्छ गायक तथा सङ्कलक हिमाल आचार्य मैले उहाँलाई स्वागत गर्छु हिमाल चाहिँ यहाँलाई कार्यक्रम लोकझङ्कारमा स्वागत छ हिमालजी यहाँलाई कार्यक्रममा स्वागत छ धन्यवाद आरामै हुनुहुन्छ जोसामी पनि आरामै छौँ हिमालजी कतातिर व्यस्त हुनुहुन्छ पछिल्लो समयमा हिमालजी कतातिर व्यस्त हुनुहुन्छ पछिल्लो समयमा हेलो हेलो हामीसँग हिमालजी हुनुहुन्छ कुराकानी कुक्रमलाई जुटाउने प्रयत्न गरिरहेको छु आजको यो श्रृङ्खलामा छौँ हिमालजी अँ हामीलाई सुनिरहनु भएको छ फोर काठमाडौँ लागिरहेको छ जहाँसम्म जुन मिडियाहरू बजिरहेको छ त्यहाँबाट प्रतिक्रिया राम्रो आइरहेको छ हिमालजी गीत राम्रो गर्नुभएको जियोस् राम्रै सबैको मनमुटीमा आवाज झुन्डिन पनि सफल बनेको छु आवाज त्यस्तो त केही पहिलादेखि थुप्रै एल्बमहरू बजारमा ल्याउनु भएको छ तपाईँले होइन सपनीमा मैलेदेखि लिएर बगैँचामा फुलको अजम्बरी माया उनीलाई थुप्रै आवाजहरू चर्चा अनि परिचर्चा बटुलिरहेका छन् आवाजले र त्यहाँभन्दा पनि अझै माथि आउन सफल बनेको छ र निकै चर्चित गर्न पुगेको छ आवाज पछिल्लो समयमा बजारमा ल्याउनु भएको दुखी यो जिन्दगी जुने भयो भएर र हिमाल चाहिँ श्रोता मित्र होला खुल्दुरी लागिरहेको छ होला यहाँको परिचय हामी यहाँकै आवाजबाट लिन्छौँ मेरो परिचय भन्नुपर्दा म हिमाल हो मेरो जन्मस्थान बागलुङ जिल्लाको अमलाबिसमा भएको थियो दुई सालमा अनि मेरो परिवारमा हुनुहुन्छ बुवा महिनी दाजुभाउजू दुई दिदी एक बहिनी र म कान्छो भाइ कान्छो छोरा भनौँ कि भाइ भनौँ मेरो परिचय यही नै हो जे सर बागलुङ जिल्लामा जन्मेर हुर्किनु भयो र लोकसङ्गीतको क्षेत्रमा आबद्ध बनाउँछ यहाँसँग सङ्घर्ष गर्दै आइरहनु भएको छ र राजधानीतिरै बसिरहनु भएको छ लोकगीतलाई विशेष गरी यहाँलाई प्रश्नतर्फ लैजान चाहन्छ लोकगान नै किन रोज्नुभयो त्यो हिमालजीले लोकगानलाई रोज्नु मेरो सानैदेखि एउटा साङ्गीतिक अरू अग्रज बाजुहरूको गीतहरू सुन्ने रुचि थियो रुचि हुँदा हुँदै मैले गीत सङ्गीत मैले पनि गाउनु पाएँ मैले पनि यस्तै एल्बमहरू निकाल्नु पाएँ भने मेरो सोख एउटा इच्छा बित्ते अन्तरात्ममादेखि नै आएको हुना हुनाले मैले यो गीत लोक सङ्गीतलाई नै अँगाल्न आज अँगालेर साथ अगाडि बढाउन खोजिरहेको छु एकदमै लोकगीतप्रति एउटा सानैदेखिको लगाव पनि यहाँको र सानैमा लोकगीत सुनेर गुनगुनाउने गर्ने बानी त्यसै गरी आफ्नो एउटा संस्कृतिको पहिचान लोकगीत मार्फतै नै गर्न सकिन्छ भन्ने हिसाबले हिमालजी यहाँसम्म आइपुग्नु भयो र लोकसङ्गीतलाई निरन्तरता दिइरहनु भएको छ कार्यक्रम लोकसङ्कार सँगसँगै सुना हुनुहुन्छ र हामीलाई सुनिरहनु छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनमा पनि डब्लु डब्लु डब्लु गरेर तपाई सुनिरहनु भएको छ हिमालजीसँग मैले कुराकानी गरिरहेको छु हिमालजी हामी लोकगीत केलाई भन्ने त लोकगीत भन्नाले हाम्रो समाजमा गुण बोल्ने भाषा परिभाषा संस्कृतिलाई नै नै एउटा सबैको मनमुटुमा भिज्ने गरी बनाएको एउटा सङ्गीतलाई नै लोकगीत भनेर मैले बुझ्दछु जस एउटा हाम्रो समाजमा भएका दुःख पीडालाई आफ्नै परम्परागत लोकशैलीमा अथवा लोकलयमा ढालेर होइन हाम्रो लोक, मा, लोक, लोक बाजाहरू मादल सारङ्गी बाँसुरी आदि मौलिक पगाध्य बाधकहरू प्रयोग गरेर गाइएको गीत नै लोकगीत हो यहाँको विचारमा तर पछिल्लो समयमा यो सबै हामी भेटाउन गाह्रो छ र परम्परागत शैली पनि हटेर जाँदैछ र एउटा लोकगीतमा पनि विकृति विसङ्गति भित्रिने क्रम बढ्दो छ तपाईँले कसरी लिनु विकृति विसङ्गति भन्ने हुँदा पनि अहिले नेपालीहरूले ने भन्छन् विदेशी गीतहरू सुन्नु पाएदेखिन् म ठुलो म राम्रो भन्छन् आफ्नो संस्कृतिलाई आफ्नो धर्मलाई बिर्सेर पनि अरू कुराको अलिक बाहिरी बाजाहरू लिएर आउने गीत सङ्गीतमा बाहुरी हिन्दी इङ्ग्लिस आधुनिक गीतहरू सुन्ने हुँदा पनि लोक सङ्गीतलाई लोक सङ्गीतमा लोकगीत सङ्गीतको क्षेत्रमा अलिकति आएको जस्तो मलाई लाग्छ <स्वर्ण> एकदमै जो छ एउटा पछिल्लो समयमा अलिकति प्रविधिले पनि फड्को मार्ने क्रम छ होइन त्यही अनुसार नै एउटा यो सङ्गीतको बजार पनि दौडिरहेको छ प्रायः लोकगीतमा माया प्रेमकै कुरा किन हिमालजी माया प्रेमको कुरा किन भन्दा पनि आ... तर हामी पछिल्लो समयमा यही भेटिरहेका छौँ प्रायः लोकदोरी आवाजहरूमा माया प्रेमका मात्रै प्रेम कुराकानी समेटिरहेका छन् होइन तपाईँले कसरी लिनुहुन्छ के भन्न चाहनुहुन्छ हुन uh त -huh. यो संसारै अहिले ज जता जानुहुन्छ जे गर्नुहुन्छ माया प्रेमका कलेजमा पढ्न जाँदा पनि माया प्रेमी आयो फलानीसँग बोलियो फलानासँग माया गर्नु पाएँ फलानालाई फलानी साथीलाई मेरो बनाउनु पाएँ भन्ने यस्तो कुरा सुनिन्छन् त्यो समाजको परि परिवेश हेरेको हुनाले धेरै अर्थ साथीहरूले र बजारमा यस्तै यस्तै गीत सङ्गीतहरू चल्ने हुनाले अहिले माया प्रेमीको गीतहरू बढी आएको जस्तो मलाई लाग्छ एउटा श्रोताको जुन चाहना पनि हुन्छ त्यही त्यही गर्ने होइन र अहिलेका लोकगीतमा श्रोताहरूले माया प्रेम मिलाउन बिचबाट आदि नै रुचाउने गराउँछ त्यसले पनि धेरै लोकगीतमा यही राखिँदै छ र अहिलेको लोकगीतमा गाउँघरका बिदा समस्या देखायो भने एल्बम नै चल्दैन भन्ने एउटा त्यो डरले पनि माया प्रेमका कुराहरू गीत सङ्गीतमा समेटिएको छ कतै हिमालजीले पनि यस्तै गर्नुभएको छ मात्रै माया प्रेमका गीतहरू निकाल्नु भएको छ भनेर भन्न चाहिँ मिल्दैन होइन यहाँले त दुःख सुख तिम्रो साथमा सुख छ अनि मेरो साथमा दुःख छ भनेर एउटा जुन पछिल्लो समयमा होइन केही भिन्न प्रकारको एउटा समय सापेक्ष यहाँले बजारमा ल्याउनु भएको छ कतिको आमदानी गर्नु भयो त आमदानी भन्ने कुरो त अलिक गीत सङ्गीतबाट अब आमदानी गरेरै खान्छु भन्नु त अब जहाँसम्म ती चलेकै हुनुपर्छ नत्र भने गी गीत सङ्गीतमा थोरै लगानी गरेर गी गीत सङ्गीतबाटै खान्छु नै भन्नको लागि त धेरै नै गाह्रो छ जहाँ गीत सङ्गीत गरेर मलाई यो गीतबाट मैले दुःख पाएँ मैले घाटा लागेँ भन्ने मलाई अवस्था भएको छैन जस्तो लाग्छ किनभने आमले मात्रै खाना पुग्छ र यदि थाहा हुँदा हुँदै पनि धेरै परिश्रम गरेर गीत बजारमा ल्याइन्छ गीत चल्दैन डुबिन्छ होइन यदि थाहा हुँदाहुँदै पनि यो लोक सङ्गीतको क्षेत्रमा नयाँ श्रष्टाहरू र नवदित गायकहरू भित्र नै क्रम चाहिँ बढ्दो छ तपाईँले के आग्रह गर्न चाहनुहुन्छ त्यस्ता कलाकारलाई के भन्न चाहन्छु भने इच्छा भित्रदेखि देखिने आउने कुरा हो कसैले भन्छन् म पनि एउटा गीत बाहिर बाहिरदेखिलाई बाहिर गीत बस बजारमा भनेर गाई गरेर पठाउनु गएको बित्तिकै यस्तै गीत गाउनु पाएँ भन्छन् साथीहरूले बुझेका हुँदैनन् कसैले यस्तै गीत गाउनु पाएँ म पनि चल्ने थिएँ होला गीत गाएर मान्छे बाँचेको छ जस्तो लाग्छ उनीहरूले बुझेका हुँदैनन् बाहिर बाटो रहनु बुझेका हुँदैनन् नबुझ्ने कारणले साथीहरू कोही गर्दा पैसा भएर आउँछन् कोही रहरलाई आफ्नो प्रतिभा देखाउनुको लागि भनेर आउँछन् यही नै मैले बुझेको जियो चाहिँ एउटा मात्रै लोकसङ्गीतलाई बुझेर आउनुहोला भन्ने यहाँको एउटा विचार रहन्छ री रह पछिल्लो समयमा बाट एउटा पाउने जुन जति पनि आमदानी हो र जति पनि एउटा स्रोत छ बिस्तारै कम हुँदै गइरहेको छ होइन के लाग्छ यहाँ कलाकारहरूले पहल नगरेर एउटा श्रम शोषण भइरहेको जस्तो हो अथवा प्रतिष्ठानले पनि हेर्नु पर्ने के लाग्छ यहाँको विचारमा प्रतिष्ठानले पनि पहल गर्नु परे सरकारी सरकारीको क्षेत्रबाट पनि लोकसङ्गीतलाई गीत सङ्गीतलाई केही हदसम्म हेर्थे लोक सङ्गीतहरू सङ्गीतमा लागेर मान्छेहरूलाई बाँच्नको लागि केही राहत हुन्थ्यो जस्तो मलाई लाग्छ जो सबै एक आपसमा कलाकार कलाकारभित्र पनि लोकसङ्गीतको क्षेत्रमा खुट्टा प्रवृत्ति चाहिँ बढ्दो छ तर कि आपसमै एउटा कलाकार कलाकार बिचमै यत्तिको फाटो छ त्यसैले पनि अलिकता यहाँनिर जुन एउटा प्रतिष्ठानले हेर्नुपर्ने हो त्यता पनि ध्यान नदिएको कि जस्तो पनि लाग्छ होइन अहिलेको अवस्थामा हिमाल चाहिँ होइन एउटा अहिलेको अवस्थामा नै लोकगीतमा रहिरहने हो भने तपाईँले अन्य पेसा खोज्नुपर्ने अवस्था नहोला भन्न सकिन्न होइन यो अवस्थामा तपाईँले कुन पेसा रोज्नुहुन्छ अब पेसा त म अब परजे पनि छु अब यताउता जागिर पनि गर्दै गर्नुपर्छ र साथसाथै गी गीत सङ्गीतलाई पनि आफ्नो एकदमै त्यस्तो त नहोला तर भयो भने चाहिँ पहिला पनि एउटा केही काम गर्नुहुन्छ होइन त्यसअनुसार गीत सङ्गीतमै आबद्ध रहनुहुन्छ र हिमालजी कार्यक्रम लोकझङकार सँगसँगै हामी छौँ र आजको यो श्रृङ्खलामा छौँ हिमाल आचार्यसँग हामी कुराकानी गरिरहेका छौँ थुप्रै एल्बमहरू बजारमा ल्याइसक्नु भएको छ सपनीमा मैले अजमभरि माया ओनीलाई र पछिल्लो समयमा अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बोटाउन सफल बनेको आभास छ लाकार हिमाल आचार्य अनि पूर्णकलावाज हो भारीको क्रम हामी दिन पछाडि जोडिनेछौँ यति बेला भने हिमालजी तपाईँको आवाजबाट हामी एउटा यहाँको आवाजबाट हामी एउटा हेलो हिमालजी हामी यति बेला तपाईँको आवाजबाट एउटा कुनै एउटा आवाज सुन्छु म निकालेको सुख दुःख नै सुरु गर्नुहोला बिसाउँदैछु भो चौतारी दुखी यो जिन्दगी जिउनै भयो बाधा तिम्रो साथमा सुख छाता मेरो साथमा दुखा ख मिल्छ भने सुख दुःख बालौ आधा चिमाना पारी बिसाउँदैछु भात के को चलतारी दुखी यो जिन्दगी जिउनै भयो बाधा तिम्रो साथमा सुख साध मेरो साथमा दुःख मिल्छ भने सुख दुःख बाडो आधा मिल्छ भने सुख दुःख बाडो संसार देखना आखामा नानीको तिरी खाल पानीको बगैँचामा फुलको जति मलाई तिम्रो छ नदी बन मामुलको आखामा नानीको तिरे खालाको बेलामा पानीको बगैँचामा फुलको जति म नदी बन आमुलको जति म त अब मलाई तिम्रो छ त्यति नदी बनुआमुल खै किन किन लौरी बिना उभि नै सक्दिन बगैँचामा फुलको जति मलाई तिम्रो छ त्यति नदी बन मामुलको खै किन किन लौरी बिना उभि नै सक्दिन चामा फुलको जति म त अब मलाई तिम्रो छात दिदी नदी बनमा फुलको जति म त अब मलाई तिम्रो छात दिदी नदी बनमा थालछु मन डुलाउन रुरा मना सक्दिन भुलाउन बगैँचामा फुलको जति म त अब मलाई तिम्रो छ त्यति नदी बन्को थालछु मन डुलाउन रुरा मना सक्दिन भुलाउन बगैचा मा फुलको जति म त अब मलाई तिम्रो छायाँ दे ति नदि बन्न मूलको जति म त अब मलाई तिम्रो छायाँ दे ति नदि बन्न हजुर मित्र बगैँच्यामा फुलको जति महत्त्व अब मलाई तिम्रो छ नदी बन्दमूलको यो आवाज हिमालजीको आवाजबाट सुन्यो सुख दुःख बाढो वा दासँगै मित्र रेजनलाई उठाउनु भयो करिक्रम लोकजनकाहरूसँग तपाईँ हुनुहुन्छ आजको यो श्रृङ्खलामा एकजना अतिथि कलाकारसँग भलाकोसारी गरिरहेका छौँ जसपछि चाहिँ म यो बिचमा रहने क्रममा बिस्तारै समय ढल्किने क्रममा पनि छु र केही कुराकानीको क्रमलाई जुटाउने प्रयत्न पनि गरिरहेको छु प्रविधि कक्षीको पाटो हुँदै मित्र रेजन अनि आवाजबाट म तपाईँकै लोकसह यात्री सूर्य ढकालसँगै एकजना अतिथि कलाकार हाम्रो सम्पर्कमा आउनुहुन्छ र टेलिफोन सम्पर्कमा कुराकानीको क्रमलाई जुटाइरहेको छु रिमालजी यहाँलाई यो आवाजपछि पुनः स्वागत छ र अलिकति प्रश्नतर्फ लगाऊँ र बिस्तारै समय पनि ढल्किने क्रममा पनि छ होइन हिमालजी हजुर लोकगीतको लोकसङ्गीतको भोलिको भविष्य के देख्नुहुन्छ तपाईँले भोलिको भविष्य लोकसङ्गीतको भोलिको भविष्य भन्नुपर्दा भविष्य त भोलिको भविष्य त कसले कस्तोको देखेकै नै छ र जहाँसम्म अहिले लोकसङ सङ्गीतको जहाँसम्म यति विकृति आउँदा जहाँसम्म भोलि लोकसङ्गीत गरेर नै मैले जिंदगी कलाकार को भविष्य मैं देख देखने परिस्थिति जोड़ी भोलि को भविष्य देखने देखे कार्यक्रम लोक संकार के अवसर में सौ हिमालजी कुरा लोकगीत गा सजिलो अथवा लोकगीत सृजना कर सजिल क्षेत्र में मैं दुबई विधा नहीं ठीक ल लोकगीतका यी आवाजहरू सङ्कलन गर्ने र सिर्जना गर्ने क्रममा कता कता गाउँ गाउँ गएर सङ्कलन गर्नुपर्छ भन्ने पनि भनिन्छ हिमालजी कता जानुहुन्छ होइन सिर्जना हो सिर्जना मान्छे मा हिँड्दा हिँड्दै बाटोमा पनि हुन्छ पनि हुन्छ गाउँ सिर्जना गर्नको लागि ठाउँमा बस्नै पर्छ भन्ने मलाई लाग्दैन जियो एउटा सिर्जना गर्ने र आफूभित्र कला छ भने त्यो सिर्जना जहाँ पनि उत्पन्न हुनसक्छ जहाँबाट पनि बाहिर आउनसक्छ होइन हिमालजय कार्यक्रम लोकसङ्घारको अन्त्य अन्त्यतर्फ पनि छौँ बिस्तारै समय ढल्किने क्रममा छ अबका आउने पुस्ता जुन अब नयाँ प्रतिभा हुनुहुन्छ नयाँ प्रतिभाशाली कलाकार हुनुहुन्छ जुन एउटा लोकसङ्गीतको क्षेत्रमा लाग्न चाहनुहुन्छ तपाईँले उहाँलाई के आग्रह गर्न चाहनुहुन्छ जहाँ कि गीत सङ्गीतमा त्यसै हाम फालेर नआउनुहोस् आफूले बुझेर कुनै कलाकारलाई धेरै बुझेर आउनुहोस् सल्लाह सुझाव सल्लाह लिनुहोस् आफूसँग प्रतिभा नभइकन अर्को लय शब्द स्वर सधैँको किनेर आउने आएर म नाम कमाउँछु गीत सङ्गीत आफूसँग केही प्रतिभा छ शब्द लेख्न सक्नुहुन्छ लय बनाउन सक्नुहुन्छ गाउन सक्नुहुन्छ भनेदेखि र आफूलाई इच्छा भित्रैबाट नै छ भनेदेखि बल्ल गीत सङ्गीतमा लाग्नुहोस् गीत सङ्गीतबाट गरेर केही नै गर्न सक्छु भन्ने त र अब आफूले आप आफू कन्फिडेन्ट बन्नु पऱ्यो मैले जहाँसम्म गीत सङ्गीत गर्नको लागि आफूले केही न केही बुझेर केही केही मात्रामा केही सिकेर नै आउनुहोस् भन्ने म हजुर एउटा आफूभित्र कला र थुप्रै प्रतिभा छ र निरन्तर रूपमा सङ्घर्ष गरिरहन सक्छु भनेर आउनुभयो भने अवश्य सफल हुनुहुनेछ र त्यसो त पैसाको लागि मात्रै र केही समयको लागि चिनिनको लागि मात्रै सिना आउनुहोला भन्ने आग्रह हिमालजीको रहन्छ हिमालजीसँग सहकारी र हिमालजीका आवाजहरू र ती सिर्जनाहरूसँगै सहकारी गरेर एल्बमहरू बजारमा ल्याउन चाहने साथीहरू हुनौँ होला होइन यदि क्या मधुर आवाजहरू यहाँले सिर्जना गर्नुहुन्छ र तिनी आवाजहरूमा पनि यहाँसँग सहकारी गर्न चाहने र यहाँलाई सल्लाह सुझाव दिन चाहनको लागि श्रोता मित्र आतुर हुनुहुन्छ होला जुन एउटा लोकप्रारिय मित्र हुनुहुन्छ हामी हिमालजीलाई कसरी भेट्न सकिन्छ भन्ने खुल्दुली लागिरहेको छ होला कसरी भेट्न सकिन्छ त हामी हिमालजीलाई मलाई फेसबुक आइडीबाट पनि भेट्न सक्नुहुन्छ फेसबुक आइडी रहेको चाहिँ नाइन्टी फोर एट पनि मलाई सुझाव सल्लाह दिन सक्नुहुन्छ र मेरो मोबाइल नम्बरमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ अवश्य पनि एउटा फेसबुकको माध्यम हुँदै र मोबाइल नम्बरबाट पनि यहाँलाई र यति बेला मोबाइल नम्बर हामी अल्जीको हामी श्रोता मित्रलाई दिन्छौँ अथवा दिँदैनौँ दिन मिल्दैहाल्छु नि त किन नराम्रो काममा लाग्नु भएको नदिनु लागि हुन्छ यति बेला यहाँको सम्पर्क नम्बर नाइन एट फोर वान वान सेभेन टु वान टू अह अन्ठानब्बे एकचालिस एक्काइस एक्काइस बाह्रमा तपाईँले सम्पर्क गरेर हिमालजीलाई सल्लाह सुझावहरू दिन सक्नुहुनेछ हिमालजी अन्त्यमा छौँ यतिका जेलसम्म कुराकानी गऱ्यौँ होइन केही तिता केही मिठा कुराकानी त भइहाले र तीमध्ये पनि मैले तपाईँलाई सोध्न बिर्सेका कुरा र तपाईँले भन्न मन लागेका कुरा केही छन् भनेछौँ र मिठो रूपमा राखिदिनु होला तपाईँले गाउँसम्म सबै सुन्न पर्ने कुरा बुन्नुपर्ने कुरा सबै बुझ्नुभयो जस्तो लाग्यो लागिर्पण रेडियो अर्पणमा सुनेर अर्पण सुनेर बस्नुभएका बन्दी म आइसँग आहा ठिक छ हिमालजी व्यस्त रहनु हुँदाहुँदै पनि समय मिलाइदिनु भयो होइन र आजको श्रृङ्खलामा कुराकानी गर्ने मौका पायौँ केही समय पछाडि हामी यसरी नै प्रत्यक्ष रूपमा स्टुडियोमा पनि कुराकानी गर्न पाऊँ होइन र यसरी नै हामी कुराकानी अन्य गर्ने नै छौँ आजको यो श्रृङ्खलाबाट पनि समय मिलाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद बोल्न चाहन्छु र रा धन्यवाद बोल्न चाहन्छु र सुकै विदा पनि गर्न चाहन्छु छुटौँ है नमस्तेलाई पनि धन्यवाद आजको श्रृङ्खलामा हिमाल आचार्यसँग हामी कुराकानी गऱ्यौँ कार्यक्रम लगझ कारके बसाइमा रहेर को फाट्यौँ र भोलिको भविष्य केही पनि देख्न चाहन्न र देखेको पनि छैन भन्नुहुन्छ हेमाला सा। आचार्य आजका अतिथि कलाकारसँग हामी भलाकुसारी गऱ्यौँ र लो लोकसङ्गीतको क्षेत्रमा लाग्न चाहनुहुन्छ भने एकदमै बुझेर मात्रै विचार पुऱ्याएर भेट्रिने होला भन्ने पनि उहाँको आग्रह रहन्छ पारिश्रमिक केही पनि छैन यति थाहा हुँदाहुँदै पनि कलाकार फेरि निरन्तर रूपमा लोकसङ्गीतमै लागिरहेका छन् किन हुँदा त्यसो त केही पारिश्रमिक पनि छैन क्या अरे पछिल्लो समयमा जुन एउटा जीवनी आधार पनि भइरहेको छैन कलाकारहरू मारमा परेको छ तर त्यहाँनिर एउटा प्रतिष्ठानले पनि हेरिरहेको छैन यो कुराकानी सुनसके अब भने हामी भाइ माझबाट छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो हामीलाई प्रत्यक्ष रूपमा रहेर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँचमा घार्छ र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्ल्यु डट रेडियो अर्पण डट कममा लगन गरेर सुन्नुहुने तपाईँलाई धन्यवाद अनि धन्यवाद बोल्न चाहन्छु आजका अतिथि कलाकार व्यस्त रहँदा रहँदै पनि समय मिलाइदिनु भयो हिमाल आचार्यलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु सु, सँगै धन्यवाद यतिका जलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रजनलाई पनि र पृष्ठभूमिमा अन्त्यमा दबाईको लागि उहाँकै लय तथा शब्द सृजना उहाँ अनि बुढाघाला विशीको आवाजमा सजिएको आवाज दबाईको लागि हार्दी कार्यक्रम लोकझंकारको आजको यो श्रृङ्खलाबाट म दबाईकै लोक सह यात्री सूर्य ढकाल पनि औजी लिन चाहन्छु नमस्कार शुभ दिन शुभ शुवद समय लोकगीत सङ्गीतलाई माया गर्नुहोला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 Hey see Samsung khairaharichar magani chowk parsa phone 9565583635 mobile 98682577 the best samsung for high quality program ha dhaka ko chowbandi lai diu la malai chahidin